नमस्कार नमस्कार हार्दिक स्वागत विवाद समस्त आदरणीय श्रोर्थ मित्रमा कार्यक्रम जस्ट्रो इन्जियो श्रृङ्खलाबाट है सुदा चाहिँ आज पनि बस्दैछौँ रेडियो स्टेसन पोइन्ट फाइभ मेगा अर्पण र तपाईँले हामीलाई इन्टरनेट छ अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ टेक्निकल सपोर्टका मित्र वैष्णु आवाजबाट हामी दुईजना छौँ है सम्झना अनि सोम दुईजना छ सम्झना आज अलिकति व्रत हो अरे नबोल्ने अरे भन्ने पनि सुन्छु मैले किन हो साउनमा व्रत चाहिँ सही कुरा गरेँ तर सोमबार व्रत छ भने चाहिँ तिम्रो हातमा त्यो के अरे चुरा अनि त्यो मेहेन्दीले नै देखाइहाल्छ होइन त्यो भिडमा त अझ सम्झनालाई त भन्नै परेन सम्झना त अब कति बयान गरौँ है बयान गरेर पनि सकिँदैन धेरै कुरा नगरौँ फेरि होइन अलिकति तपाईँहरू पनि फेरि सम्झनाले त्यो लगाएको चुरा त्यो लगाएको मेहन्दीको मैले बयान गरेँ भने तपाईँ फेरि चुपचुप आउनुहुन्छ कि <laughs> <laughs> <laughs> <laughs> सोमको कुरा यस्तो धेरै बयान बाटो छ क्याउनु पनि पर्दैन होइन एकदम पताउने जस्तो कुरा त सम्झनाले गर्छन् होइन हामीले त कहाँ बताउने कुरा गर्छौँ र सो फोन गर्नु सक्नुहुने यसो सुन्न सक्नु भाष र तिन सय लाइन खोला छु एघार बजे कर्पण खबर सुनिसक्नु भएको छ र त्यसपछिको समयको मात्र इन्जोय गर्ने तपाईँले सोध्नुपर्छ होइन आज हामीले सोध्दैनौँ विशेष गरी तपाईँले सोध्नुपर्छ र तपाईँले सुन आउनुपर्छ है के सुनाउनु पर्ने हो तपाईँहरूले सुनाउनु पर्छ के सोध्नुपर्ने हो तपाईँहरूले सोध्नुपर्छ सु आज तपाईँको लागि त्यो अपर्चुनिटी हामीले दिइरहेका छौँ होइन सम्झना सुत्ति हामी सोधौँ होइन कहिले कहीँ साथीहरूले सोध्नु भएर हामीले उत्तर दिन पनि त हुन्छ नि होइन साथीहरूले त्यस्तो डराउने कुरा होइन यस्तो खालको प्रश्न आउँछ भनेर चाहिँ सम्झना चाहिँ एकदम कलथोल त एकदमै जागिरहेको छ सम्झनाको मनमा है सो कल गर्नुहोला कल गर्नुभन्दा अगाडि एउटा नम्बर छ है त्यो नम्बरमा चाहिँ डायल गर्नु होला दुईवटा नम्बर सुन्न <laughs> सबै बाँच्छ तिस तिन सय लाइनमा फोन गर्दै गर्नुहोला स्टार्टिङमा सँग सँग पछि आउँछु सुन्दै गर्नुहोस् हो लडकी तेरी ताजमहल और लडकी तेरी करे नादे सलमा दुश्मन हाय हाय मेरो या दुश्मन हाय हाय हाय हाय अय बल्ली प्यार का दुश्मन हाय हाय यार का दुश्मन हाय हाय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 प्यार का दुश्मन हाय हाय मेरै युशन हाय हाय हाय हाय हम मिडल में कैसे देखो मुर्गी फड़फड़ आती है तेरा तो हो गया हमसे क्यों जलता है हमको मालूम तेरी पीए कहां जाती है दुश्मन हाय हाय हाय हाय भैया बल्ली प्यार का दुश्मन हाय हाय जी देखो कब्जे हाम त फ्यामिली रुमोपलको त जानी देलो दे, अब डबलु दल गाउँ मिला अब डबलु ना, ना दे सलमा के यो लभली सङपछि त उहाँलाई स्वागत छु दुध सुन्नु भएको छु तपाईँको प्यारो रेजियो रेजियो अर्प हन्ड्रेड फोर पोइन्ट फाइभ मेकी सुन्छु लाइनमा रेजियो अर्प झटको बाटो पनि सुन्नु भएको छ सो हामी दुई जना आछौ हलिउडमा चिनिकल सपोर्टबाट बिष्णु खुनु हुन्छ अनि यारमा सोम अनि मौसम जना भने त बाइकको साथमा सो कल गर्न होस प्रोग्राम जस्ट फर इजरीमा त्यो नम्बर हामीले फोनिसकेका छौस अनि सबुन 52632 सबुन 5333 सो यु लाइन विथ द बाइक कल गोन बाइ भने आज तपाईलाई केही प्रश्न हामीलाई राख्न सक्नुहुनेछ रुध बाइक पृथ्वी बाकिस गाउन सक्नुहुन्छ या गजल कविता जे मनमा लाग्छ सो तपाईले हामीलाई सुनाउन सक्नुहुनेछ है के सोध्नुहुने हो सोध्नुहोस् कि विशेष गरी अझ तपाईँहरूले विष्णुसँग पनि केही सोध्न चाहनुहुन्छ भने पनि सोध्न सक्नुहुनेछ अफियरमा है हाम्रो विष्णुजीले पनि तपाईँहरूले क्वेसन गर्नुभयो भने उत्तर चाहिँ अवश्य दिनुहुन्छ जस्तो मलाई लाग्छ है त्यहाँ भए एकदमै विष्णुजी चाहिँ प्रश्न गरेको उत्तर दिन चाहिँ खप्रिस हुनुहुन्छ सो त्यसै गरी सुम्सना सुम पनि सो तपाईँहरूले कति हामी मात्र सोध्नु कहिलेकाहीँ तपाईँहरूले सोध्नु भयो र तपाईँहरूलाई पनि हामीले उत्तर दिन पायो भने कस्तो हुँदो रहेछ कि हामीले सोद्धा त तपाईँहरूले सजिलै रुत्तर दिनुहुन्छ है तर तपाईँहरूले सोद्धाखेरि हामीले सजिलै रुत्तर दिनु सक्छौँ कि सक्दैनौँ जहाँ चाहिँ हामी त्यसको फिल गर्न खोजिरहेका छौँ है अब के भने र त्यसै गरी तपाईँले आफ्नो प्रतिभा पनि राख्न सक्नुहुन्छ गीत गाउँदा आउँछ गजल मुक्त अथवा हुन्छ नि क्यारे के सर भावनाहरू के छन् त्यो चाहिँ राख्न सक्नुहुन्छ इन्जोयमा मात्र हामी जस्ट इन्जोयका लागि आएका हौ तपाईँहरूलाई इन्जोय दिनको लागि र हामीले प्रत्येक दिन तपाईँहरूलाई टपिक राख्ने गर्छौँ गर्थ्यो र तपाईँहरूले आफ्नो विचार राख्नुहुँदैन कहिले टपिक हुने गर्छ कहिले तपाईँहरू पनि सुन्ने गर्छौँ एकदम ठुलो नमस्कार छ पृथ्वी भन्दा तपाईँले सुन्नु सक्नु भएन अझै निर म चर्को बोल्दै त सुनेको छैन हेलो अलिकति फोनमा डिस्टर्ब छ है थोरै कुराकानी गर्न सकिरहेका छैनौँ राम्रोसँग साथीको आवाज हामीले स्पष्ट सुनिरहेका छौँ तर हाम्रो आवाजलाई अस्पष्ट सुन्नु भएको छ है सु यो मिलाउने काम चाहिँ विष्णुजीको हो हाम्रो चाहिँ होइन है विष्णुजी तपाईँको भरमा छ यो कुरा सबैलाई मिलाउने कुरा चाहिँ है र 333 प्रश्न सक्नुहुन्छ मक्वानपुरबाट मक्वानपुरबाट एन्जेल ओके ओके साल गरे ठीक छ अनि इन्जुल के गर्नुहुन्छ म अहिले के अहिले के गर्दै हुनुहुन्छ अहिले के गर्दै हुनुहुन्छ अहिले पढ्दै हो पढ्दै है आए? अहिले त फोनमा बोल्दै होला नि हैन इन्जुल जी के भन्दा अगाडि छौ त्यो भन्दा अगाडि पढ्दै हुनुहुन्थ्यो अनि त्यसपछि डायल गर्नुभयो त्यसपछि फोनमा बोल्दै हुनुहुन्छ अहिले पढ्दै छु भनेर नि भन्दै हुनुहुन्छ अस्ता अनि एन्जेल जी कतिमा पढ्नुहुन्छ आज चाहिँ हामीलाई केही कुरा सोध्नुपर्छ तपाईँले क्वेसन गर्ने हामीले उत्तर दिने तपाईँ पहिले नै रेडी भएर आउनु पर्थ्यो दिने त्रोन एउटै एती एती के छ नि आमा भन्ने शब्द यति महान छ यति पवित्र र यति आनन्द लाग्दो हुन्छ नि है जस्तो के भन्दाखेरि नि भगवान चाहिँ हर ठाउँमा कुनै पनि स्थानमा चाहिँ आफू स्वयं उपस्थित हुन नसक्ने अवस्था भए भएर होइन हर कुसीलाई चाहिँ एउटा भगवानको रूपले चाहिँ आमालाई पठाएको हुन्छ अरे कि के कस्तो अनि अर्को कुरा त छोराछोरीहरूको चाहिँ आमा हुनैपर्छ अरे कि है हामीलाई जन्म दिन हामीलाई सही बाटो दिन हामीलाई माया गर्नुको लागि असमर्थ भए भएर चाहिँ आमाको रूपमा चाहिँ भगवान आउनु भएको अरे कि मैले त होइन किनकि माया गर्नु भनेको गो किन गरिन्छ गो भने सुख दुःखमा साथ पाउनको लागि होइन अनि सँगसँगै अब हरेक पीडाहरू एक आपसमा सापट गर्नको लागि होइन त्यसैको लागि चाहिँ माया गर्ने गरिन्छ कि अनि अरू त केही पनि छैन अब घृणा गर्नको लागि माया गरिन्छ भन्नु त सकिँदैन होइन साथ पाउनको लागि सुख दुःखमा सहयोग पाउनको लागि होइन अनि एकअर्काको पीडा बुझ्नको लागि र एकअर्कालाई सहयोग गर्नको लागि नै माया गर्ने गरिन्छ ती सहयोगबाट पनि माया फेरि उत्पन्न हुन्छ कि यो हार्ड प्रश्न यो चाहिँ है एकदम हार्ड प्रश्न म सबै सबैलाई माया गर्छु मैले मेरो बाबा मम्मी है भाइ बहिनी सबैले मेरो गरौ अहिलेबीमा सम्झनुहोस् अनि जहिले हामीलाई कल गर्नु भएको थियो भगवान प्रभु आछ कुरा गानी रह्यो सो अलि गाह्रो प्रश्न सो दिनु भयो लास्टमा चाहिँ है दुई साथी त ऑलरेडी अवस्थामा हुनुहुन्छ हामीसँग कुरा गानी गर्नको लागि उहाँलाई पनि स्पेशल स्वागत गर्छौं नमस्कार नमस्ते काबाट को बर्द हुनुहुन्छ सरोज लामा दिदी पानीबाट सरोज लामा जुटपानीबाट सरोज केसाल खबर सर सबै ठीक छ तपाईं जुटपानीको अनुभव चाहिँ के छ सरोज जी हजुर जुटपानीको अनुभव चाहिँ के छ ए दिदी जुटपानी तिरो घाम लागिराखेछ सरो <laughs> okay खान एउटा छोटो तरिकाले दिनुहोस् है त्यति मात्रै जीवन सङ्घर्ष जब हामी सङ्घर्ष गर्छौँ नि सङ्घर्ष गर्ने हरेक कुरा प्राप्त गर्न सक्छौँ है सङ्घर्षबाट नै हामी माया प्राप्त गर्न सक्छौँ माया प्रेम स्नेह धन सबै हामी चाहिँ जति पनि प्राप्त गर्छौँ त्यो सङ्घर्षबाट है जिन्दगी साह्रै बोरिङ भएर ठिकै छ हजुरले सोध्छु है त मलाई चाहिँ के लाग्छ जस्तो लाग्छ समस्याको मन्दिर वान्स टेम्पल समस्या खडा गर्ने है समस्यालाई पढा राख्नुपर्छ अब अन्तिममा सम्झनुहोस् हजुरमा सम्झनुहोस् हजुरलाई दिदीलाई के <Santhi> सुना <Santhi muthai muthai babayi> <laughs> सो तपाईँ समूहको लागि सँगसँग सरी कमर्सियल ब्रेक ब्रेक ब्रेकपछि आउँछु सुन्दै गर्नुहोला पड़ एक सौ चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम जस्ट फर इजोय ओके ब्रेक टनलाइन भएको छ हामी दुईजना छौँ र सम्बन्धी साथमा है कल गर्न सक्नुहुनेछ सुन्य सिसठी तिन सय बत्तिसठी तिन सय तेत्तिसमा तपाईँ कल गर्न सक्नुहुन्छ आज हामी कुराकानी गरिरहेका छौँ टपिकमा होइन हामी कुराकानी गरिरहेका छौँ होइन कल गर्न सक्नुहुनेछ कल गरिसकेपछि तपाईँले केही प्रश्न हामीलाई राख्न सक्नुहुनेछ सु प्रश्न राख्न नसकेको खण्डमा चाहिँ तपाईँले के गर्नुपर्छ केही कुरा चाहिँ हामीलाई प्रतिभा राख्नुपर्ने हुन्छ है सो टेक्निकल्चर बोर्डका मित्र बिष्णु इसारा गर्दै हुनुहुन्छ साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ हेलो नमस् दर्शन एकदम सन्ची को बोल्नुभयो सलिना ठोक्रोबाट है सलिना आराम हुनुहुन्छ सबै ठिकै छन् के गर्दै हुनुहुन्छ अफिसमै हो है तपाईँले काम गर्ने अफिसको नाम के हो मेडिस्टोमा काम गर्नुहुन्छ है स्वास्थ्यकर्मी गर हुनुहुन्छ होला होला होइन लेफ्ट साइडमा बस्नुहुन्छ पोखराको है कसो लागिरहेको छ पोखराको मान्छे पोखराको बस्नु भएको छोखरा है पोखरा कतिको रमाइलो छ कहिले बोलाउनु ल म भोलि जिन्दगीको पहिलोचोटि पोखरा आउँदैछु है आज रियलमा रियलमा बोली पोखरा आउँदैछ के त्यही भन सोले चाहिँ शिव आउने हो रे के हाम्रो सोम चाहिँ म लाग्की देखि भन्दैछ है सोमले पोखरा चो मजाले घुमाइदिनु होला है हाम्रो सोमजीलाई के फेरी अब एकैतिर भाग्नु हुन्छ होला है नाइँ भाग्दिनु म लेक साइड आउनै मेलिस्टप नै आउनु मलाई भेट्नु अन लक साइड कहाँ हो कततिर पर्छ मेडी स्टप कहाँ पर्छ के था है सिरेक्ट टाइम टपकैमा थउँदा बायाँ साइड राईट साइड पर्छ नाइँ हो र है आफ्नो गीत गाउनु आउँछ के प्रश्न गर्ने? ओके प्रश्न गर्ने। अब तपाईलाई थाहा छ होला है? प्रश्न छैन भने आफ्नो प्रतिभा तपाईलाई के गर्न आउँछ? गीत गाउन आउँछ अथवा के गाउँछ? एउटा गजल भन्नुहुन्छ। ए ल त्यसो भए गजल गाउनुस् ल। मैले पम्मे मिन्दुचेरी। हुन्छ। दुई भनि सानो एउटा घर छ सिडोनमा। प्रियाको जिन्दगानी छ। छोटो छ। जोगीले र 11 19 सँग आज भोलि जिन्दगानी आक्रमण गर्छन्मा। त्यस्तै भयो नि सानो एउटा एक ठाक मकै अर्को गरेब सपोज मकै चिताउनमा होस पुर्याउने दिन डाँडे चाना भयो नि सानो एउटा दुध बर्खा पनि के हो माघ उस्तै उस्तै माला छाला पसिना घर चितवनमा जस्तै भयो नि सानो एउटा घट्छ चितवनमा होस पुर्याउने दिन डाँडे चट तिम्रो यादहरू सम्झेर बस्छु चितवनमा छिटो आउनु तिम्रो बाटो हेरेर कुर्सु चितवनमा छैन है अलिकति यो डिस्टर्ब छ कि फोन लाइनमा है त्यसैले चाहिँ अलिकति अस्पष्ट सुन्नु भएको छ तपाईँले हामीले फेरि तपाईँको आवाज चाहिँ स्पष्ट सुनिरहेछौ नि है ल सम्झाउनुहोस् अब अन्तिममा काप्पल मेरो मम्मी र बाबा अनि महान भाइले अनि त्यसपछि नि सबै १० मिनेट छैन हुन्छ अर्थ सबैजनालाई आइिसु हुन जाउ ओके ओके सुन लिसिस समसिनको भयो बाय बाय ए बाबा सोली नपोग्रोवा त बलगुन भाइको त्यो कुरा गानी रह्यो वहासँग सोอลको साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु हेलो हेलो नमस्ते आजै नमस्ते के বন্ধু अब्दुल अब्दुल कहाँबाट आ थाके तपाईको भति डाक्टर अबदुल है हजुर अनि केसा हुनुहुन्छ हजुर केसा खबर साहब ठीकठाक छ अनि तपाईको म एकदम ठीकठाक छ खान मन भब्दुन्सी आ भक्षारे कति खानु भयो त आ पेट भरी पेट भरी खानु भयो है पेट भरी है अनि अबदुल हजुर अनि के छ आजभोलि कत हराउनु भएको छ भने के अलिकति तपाईँको आवाज सुन्न पनि गाह्रो तपाईँलाई भेट्न पनि गाह्रो तपाईँ सम्पर्कमा पनि नआउने है यस्तो भयो भने फेरि अलिक गाह्रो हुन्छ कि है खानपिन भन्दा नि नहुनुपर्ने mm. no, भयो हो होइन अनि mm, मलाई सुन्ने अरूलाई चाहिँ म चाहिँ सरी भन्न चाहन्छु बिकज अफ माई हेल्थ प्रब्लम हाम्रो चाहिँ व्रत स्टार्ट छ कि mm. रमजान अनि mm. खास गरी लिनुपर्ने होइन एक महिना अनि mm. बिकज अफ माई हेल्थ प्रब्लम मैले चाहिँ व्रत ल्याएन खाना खाएँ अरूले सुन्ने मान्छेले कस्तो रहेछ व्रत ल्याएर भन्ने हुन्छ नि त्यसबेला हाम्रो हेल्थ प्रब्लम त्यही तिन अब्जुल आज तपाईँले हामीलाई प्रश्न गर्नुपर्छ के सोध्नुहुन्छ Okay, माया हो माया भनेको so, so, so, के हो है साह्रै गाह्रो प्रश्न हो कि माया भन्ने जिजे है सो माया भनेको दुई आत्माको मिलन हो अरे भन्छन् हैस् भन्ने अरूले दुई आत्माको मिलन हो भन्छन् सो मलाई त्यो पनि हो जस्तो पनि लाग्छ तर अर्को कुरा के छ भने माया भनेको के भन्दाखेरि जति बेला सुख दुःखमा मान्छेलाई परेको बेलामा साथ दिन्छु नि जसलाई दुःख पर्छ त्यही बेलामा साथ दिन्छ त्यही नै माया हो कि है होइन सम्झिन किनकि मान्छेले जबसम्म दुई दुईतर्फी माया भइरहन्छ नि मायाको सदर हुँदैन भ्यालु हुँदैन जब बिछोर हुन्छ त्यसपछि मान्छे बल मान्छेले बुझे हुन्छ राजनु भएको कुरा पनि अब्दुल हामीलाई बकुलरबाट नजिकैबाट है छिमेकी हुनुहुन्थ्यो कुराकानी गर्नुभयो कुराकानीसँग अर्को साथी लाइनमा फेरि स्वागत गरौँ हेलो कृष्ण आगल थे थे राधा, खाना खाना भो? भो? प्रश्न गर्नुपर्छ ल सोध्नुहोस् किन सस्तोमा यति महत्त्वपूर्ण होला है अजिन किन महत्त्वपूर्ण छ सम्झना तिमीलाई के लाग्छ अध्ययन भन्ने कुरा चाहिँ यस्तो हो कि होइन हुन्छ नि अध्ययारमा चाहिँ जस्तो यो आँखा नदेख्ने मान्छे चाहिँ नपढेको मान्छे चाहिँ आँखा नदेखिया जस्तो हुन्छ भने जस्तै अहिले चाहिँ के हुन्छ नि अध्ययन चाहिँ निकै नै छ अब त्यो अध्ययन गरिसकेपछि जब होस् या नहोस् है तर पनि अध्ययन चाहिँ एकदमै आवश्यक छ जस्तो लाग्छ कि मलाई चाहिँ अध्ययन बिना के छ र अध्ययन चाहिँ विभिन्न बाटो हो कि अध्ययन यदि छ आफूले अध्ययन गरिएको छ भने चाहिँ विभिन्न आउँछ नि अवसरहरू त्यसमा चाहिँ हामीले के त्यो अवसरलाई सक्छौँ के छ भने होइन विशेष गरी राजाजी हामी जसरी पनि जिन्दगी त चलाउन सक्छौँ जिन्दगी त जसरी पनि चलाउन सक्छौँ होइन मान्छेले जन्मबाटै खाना जानेको हुन्छ सबै कुरा जन्म कि बोल्न जाने रह हुन्न है जन्म कि धेरै कुरा सिकेको हुन्छ मान्छेलाई खाना पनि सिक्नुपर्ने हो बोल्न पनि सिकेकै हुन्छ सबै कुरा सिक्दै सिक्दै आउँछ त्यो भनेको सबै एउटा अध्ययन हो है पढ्नु मात्र अध्ययन होइन र विभिन्न कुराहरू देख्नु त्यसको सिको गर्नु होइन त्यही अनुसारले चाहिँ सबै कुरा चाहिँ व्यवहारमा उतार्दै आउनु त्यो नै अध्ययन हो, हो है पढ्नु मात्रै किताब पढेर चाहिँ मात्र त्यसलाई अध्ययन गर्न मिल्दैन होइन त्यसैले जिन्दगी जिउनमा चाहिँ अध्ययनको एकदमै आवश्यक छ र अरू जुन हामी किताबी अध्ययन गर्छौँ त्यो भनेको त एउटा आउट टेक्नोलोजी है अरू बाहिरी कुरा हो कि त्यो बाहिरी अध्ययन हो कि है विशेष गरी त्यो अन्य कुराहरूको जानकारी गर्नको जानकारी लिनको लागि चाहिँ अन्य कुराहरू पनि जान्नको लागि चाहिँ हामीले बल्ल चाहिँ त्यो किताबी अध्ययन गर्ने गर्छौँ है भइसकेको छ अब अन्तिममा सम्झनुहोस् परका सबै दुई जना दादालाई है थैंक यू किचन किचनमा रोनु भएको दादाको लागि अर्पण होल युनिटको लागि है अनि चितुस गरी धनकुटामा धनकुटाबाट आउनुहुन्छ नीला म अधिकारी है र मलाई राधा भनेर चिन्ने नचिन्ने सम्म पुराको लागि ओके थैंक यू फर कलिंग बा बाय नमस्ते राधा जहिले मेरो भात हो है गोलगुण भएको थियो कुरगानी रह्यो उहाँसँग र कार्यक्रम जस्तो इन्जोय सुन्नु भएको छ रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगार्स इन्टरनेट अनलाइनमा रेडियो अर्पन डट कमबाट अब हामी कार्यक्रमको अन्तिममा छौँ बिदा माग्नुपर्छ है आज हामीलाई कल गर्नुभयो एन्जल मकरबाट सरोज लामा कहाँबाट है सरोजी आउनु भएको थियो ज्यामिर भएको छ सलिना पोखरा भएको छु अब्दुल बकुलहरू भएको छ राधा हुनुहुन्थ्यो भर्खरै हामीलाई झ्यामिरी बाटो कल गर्नु भएको थियो है ओके तपाईँ सम्पूर्णलाई थ्याङ्क यू कल गरिदिनु भयो त्यसै गरी सुन्यो साथै म त पनि थ्याङ्क यू कल गर्नुको लागि प्रयास गर्ने त पनि थ्याङ्क यू भन्न चाहन्छु लास्ट बार र लास्टलबाट हामीलाई विष्णुलाई श्रृंखला र म सुम एकैसाथ दिलों है। है के दिलों में हरमाए है बैठे हैं मिल के सब यार अपने सबके दिलों में हरमाए हैं वो जिंदगी में कल क्या बनेगा रेडियो आर पार्ट